अर्पण एक सय चार पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लूब्लूब्लू डट रेडियो अर्पण डट कम डट एमपी मार्फत एकै साथ सुनिरहनु भएको विहान एघार बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल आज श्रावण शुक्ल पक्षको पूर्णिमा तिथि हिन्दू नेपालीहरूले जनै पूर्णिमा र रक्षावन्धन मनाउँदैछन् जनै लगाउनेहरूले आज ऋषिहरूको सम्झना गर्दै नजिकैको जलाशय तथा धारामा गई माटो गोबर कुश खरानी र अपामार्गले स्नान गरी विशेष मन्त्रद्वारा मन्त्रीएको जनै लगाउने प्रचलन छ आज प्रयोग गरिने छानब्बे धागाले चार वर्ष पूरा भई पाँचै वर्षमा प्रवेश भएपछि व्रतबन्ध गरिने हुनाले बाँकी अवधि छयानब्बे हुने 9 गुणाले शरीरका सबै इन्द्रिय चार डोराले शरीरका पञ्च ज्ञानेन्द्रिय र अन्तर इन्द्रिय समेत छ इन्द्रिय तथा ज्ञानका प्रतीकका रूपमा सरस्वतीको सत्कोणलाई संकेत गर्दछ त्यस्तै तीन डोराले भने देव ऋण ऋषिऋण र पितृऋण तथा पाँच शिखाले पञ्च जनाउँदछ आजै आफ्नो सुरक्षाका लागि नारीमा मन्त्रीएको डोरा बाँधी रक्षा बन्धन पनि गरिन्छ आज तराईमा आ आफ्ना दाजुभाइलाई दिदी बहिनीले राखी बाँध्ने चलन छ चा। आज नौ जातका अंकुरित गेडागुड़ी मिसाएर पकाएको पौष्टिक तत्वयुक्त क्वाटी खाने चलन छ चा। नेपाल कृषि प्रधान मुलुक भएकाले खेतीपातीको काम सकिएको र वर्षाभरिको हिलो पानीमा चलेर गर्मी सर्दीले प्रभावित शरीरमा ऊर्जा ल्याउन क्वाटी खाने चलन छ जनै पूर्णिमाको अवसरमा शिवजीलाई कालकुट विषको डाहाट शीतलता प्रदान गर्न आज उत्पत्ति भएको भनिएको रसुवाको गोसाई कुण्ड र सुहीण्डबाट जल आएको मानिने ललितपुरको कुम्भेश्वरमा ठूलो मेला लाग्दछ भारतमा दीप न्यमोनियाको उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको गैराती निधन भएको छ चलचित्र निर्देशक अधिकारीले श्रेष्ठको निधन भएको पुष्टि गर्नुभएको छ श्रीकृष्ण श्रेष्ठकै चलचित्र कोहिनूरका निर्देशक अधिकारीका अनुसार श्रीकृष्णको घर परिवार आज बिहान दिल्ली गएका छन् तीन हप्तादेखि श्रीकृष्ण नयाँ दिल्लीको एपोलो अस्पतालमा उपचार गराइरहेका थिए श्रेष्ठले असार छब्बीस गते अभिनेत्री श्वेता खड़कासँग विवाह गरेका थिए विवाहपछि उनीहरू हनीमून मनाउन भारत गएका थिए अभिनेता श्रेष्ठको चलचित्र कोहिनूर साउन तेइस गतेदेखि प्रदर्शन भइरहेको छ अस्पतालमा उपचाररत रह श्रेष्ठले चलचित्रको विषयमा युट्युब मार्फत दर्शकहरूलाई सन्देश पनि पठाएका थिए चलचित्र को रिलीलिज को समय में आन निक दुख व्यक्त करें सत्तारूढ़ नेपाली एमाले एमाले एमाले कंग्रेस र नेकपा बीच पछिल्लो समय असन्तुष्टि बढ़ेको छ एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सरकार गठनका क्रममा दुई दलबीच भएको साथबुधी सहमति कार्यान्वयन हुन नसकेको र एमालेका मन्त्रीहरूलाई काम गर्न नदिएको भन्दै असन्तुष्टि जनाउन थालेका छन् साझेदार दलका नेताले सरकारकै आलोचना गर्न थालेपछि कंग्रेसका नेता पनि एमाले नेताप्रति असन्तुष्ट भएका छन् कंग्रेसले आफूलाई सत्ता साझेदार दल भन्दा पनि सहयोगका रूपमा मात्रै व्यवहार गरेको एमालेका नेताले गुनासो गरेका छन् ले सार्वजनिक तथा पार्टीका बैठकहरूमा प्रधानमन्त्री र कंग्रेसबाट मन्त्री आफ्नो नाममा व्यवधान गरेको गुनासो गरेपछि पार्टी नेतृत्वले नै कंग्रेस नेतृत्वप्रति असहमति प्रकट गर्न थालेको छ पछिल्लो समयमा सरकार गठन हुँदाको समयमा भएको साथ सहमति कार्यान्वयन हुनुपर्ने माग एमाले गर्दै आएको छ कंग्रेसले भने त्यो सहमतिको कार्यान्वयन भइसकेको दावी गर्दै आएको छ कंग्रेस र एमालेबीच सरकार गठन गर्ने क्रममा संविधान सभाले राष्ट्रपति र उपराष्ट्रपतिको अनुमोदन गर्ने र त्यसका लागि संविधान संशोधन प्रस्ताव सरकारले ल्याउने सहमति भएको थियो जसलाई एमाले कार्यान्वयन हुनुपर्ने बताएको छ तर यस विषयमा कंग्रेस मौन भएपछि एमाले नेताहरू आक्रोशित बनेका छन् एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाल प्रचण्डले भित्रको आन्तरिक विवाद मिलाउन सलफललाई तीव्र पार्नु भएको छ एकीकृत माओवादीको संस्थापन पक्षले नेता बाबुराम भट्टराई पक्षका दुईजना नेता गंगा श्रेष्ठ र रामृजन यादवलाई कार्यवाही गरेपछि कारवाही फिर्ता नभए नयाँ पार्टी गठनको घोषणा गरेपछि समस्या समाधानका लागि अध्यक्ष प्रचण्डले सलफललाई निरन्तरता दिनु भएको छ यस्तै भट्टराई पक्षले जिल्ला जिल्लामा समानान्तर कमिटि गठन गर्ने क्रम नरोकेपछि प्रचण्डले त्यसका विषयमा पनि छलफल गर्नुभएको छ हिजो मात्रै पार्टी नेता भट्टराई र नानकाजी श्रेष्ठसँग छलफल गर्नुभएका प्रचण्डले आज पनि उहाँहरूसँग छलफल गर्न लाग्नु भएको छ आज दिउँसो तीन बजे प्रचण्ड निवास लाजिमपाटमा प्रचण्डले भट्टराई र श्रेष्ठसँग पार्टीभित्र विचारको बहसलाई कसरी अगाडि बढ़ाउने भन्ने विषयमा अनौपचारिक छलफल गर्न लाग्नु भएको पार्टी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिनुभयो भारतको झारखण्डस्थित पलामू क्षेत्रमा माओवादी र नक्सलवादी संगठन टीपीसी भनिने तृतीय प्रस्तुति कमिटी झडप हुँदा सोह्र जनाको मृत्यु भएको छ सो घटनामा टीपीसीका सोह्र लड़ाकूको मृत्यु भएको बताइएको छ दुईवटै संगठनले भारतमा आतंकवादी गतिविधि गर्दै आएको भारतीय संचार माध्यमले जनाएका छन् सो घटना रांचीको नजिक पर्ने विश्रामपुरको कौरिया गाउँमा भएको प्रहरीले जनाएको छ दुई समूहबीच झडप भएको खबर पाएपछि पुगेका थिए पलामुका प्रहरी प्रमुख ए नटराजले सो क्षेत्रमा प्रहरीले सुरक्षा व्यवस्था कड़ा पारी आतंकवादी क्रियाकलापमा संलग्नको खोजी कार्यलाई तीव्र पारेको नटराजनलाई गर्दै भारतीय संचार माध्यमले जनाएका छन् र भारत विरूद्धको चौथो टेस्ट इङ्ल्याण्डले एक पारी र चौन रनले जितेको छ यससँगै पाँच टेस्टको श्रृङ्खलामा इङ्ल्याण्डले दुई एकको अग्रता लिएको छ पहिलो पारीमा दुई सय पन्ध्र रनले अनमा परेको भारत दोस्रो पारीमा एक सय एकसठी रनमै अल आउट भयो भारतका लागि आरआसबेनले अभिजित छयालिस रन जोडे भने कप्तान महेन्द्र सिंह धोनीले सत्ताईस मुरली विजयी र गौतम गम्भीरले समान अठार अठार चेतेश्वर पुजाराले सत्र र भुवनेश्वर कुमारले दश रन जोड़ेका छन् अन्य ब्याट्सम्यानले दोहोरो अङ्क पनि जोड्न सकेनन् भारतलाई भारत सस्तैमा समेट्ने क्रममा इंल्याण्डका मोइन अलीले उनाचालिस रन दिएर चार विकेट लिए भने जेम्स एडरसन र क्रिस जोर्डनले दुई दुई विकेट लिए यसअघि म्याचको छ विकेटको स्थितिमा बनाएको दुई सय सैंतिस रनबाट तेस्रो दिनको खेल थालेको इंग्ल्याण्डले बाँकी चार विकेट गुमाएर कुल तीन सा, रन बनाएको थियो उसका लागि जोई रूटले सर्वाधिक सतहत्तर रनको योगदान दिए भने भ्यानवेलले अन्ठाउन्न रन बनाएका थिए अस्तुत इसका साथ ही बिहान एगार बजे अर्पण खबर सको अनिता अर्यल विदा भं नमस्कार